रेडियो और पार्ण एक से चार थोपलो पाँच मेगा हाल कही तीता कुरा सुपछे को थी जीवन भरी ती मलाई खाईली भरी भरी भेटते न तरह कही मीठा कुरा यो टीकरता पाई लाई रार को टीकरता पाई को सुरुवात कमाया को लागी कही ले हा <laughs> मा ज कार्यक्रम जस्ट फॉर इंजोय जस्ट फॉर इंजोय हर एक दिन बिहान 11 बजे अर्पण खबर पशी सुन्न नभूल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 hello guys salaam namaste and welcome in this show this is time for a program just for injury राजे तपाईँ सुन्दै हुनुहुन्छ प्रोग्राम हो जसपरेन्जी हामी प्रत्येक दिन आउने गर्छौँ बिहान खबर पछि र तपाईँसँग लगभग लगभग बाह्र बजेको समयसम्म चाहिँ तपाईँसँगै रहने गर्छौँ र रह यो समय हो मात्र तपाईँको आउनुहोस् कल गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा आज कल गर्न सक्नुहुन्छ सूर्य आज हामी चाहिँ के विषयमा कुराकानी गर्दैछौँ अघि र साथीहरूलाई इन्फर्मेसन गराउन चाहन्छौँ पछिल्लो समयमा र हामी हिजो मात्रामा केही सुन्नमा पायौँ होइन एसएचजी रिजल्ट आउट हुने बित्तिकै केही के स्टुडेन्टहरूले चाहिँ सुसाइड गरेको कुराकानी हामी सुन्नमा पाएका हौँ होइन र यो चाहिँ यसै विषयमा हामी कुराकानीको यो माहलाई चाहिँ हामी राख्नेछौँ र तपाईँ यो विषयमा कुराकानी गर्न चाहनुहुन्छ भने त्यसो त यहाँलाई मैले सोध्न चाहन्छु कि एउटा सफलताको बाटो आउने बित्तिकै सुसाइड गरेर त्यो समस्या समाधान सु होला अथवा नहोला तपाईँको बेचार के रहन्छ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नाम निलम मङ्गल छ हुनुहुन्छ है छानपिन भयो भनेपछि सधैँ सधैँ सधैँ प्रोग्राम भ्याए पछाडि खाने पानी त्यसैले बानी नै परिसक्यो त हजुर भोकै चाहिँ नबस्नु है सूर्यलाई किनकि बराबरी नै छ तर पनि किनकि सम्झना दिदी चाँडै खानुहुन्छ नि त फेरि अलिक अलिक पवनले सरी निलमले चाहिँ यदि माया गर्छ होइन अरिके के मैले माया नगरेको हो र आज थाहा छ ज्वरो आइरहेको छ तर पनि निलमको माझमा यसरी कुराकानी गरिरहेछु भएको त्योभन्दा अगाडि यो चाहिँ माहौलले क्या गर्मीले गर्दा साह्रै अलिकति चाहिँ एकदमै बिरामी बनाइदिएको छ मलाई मात्रै नभएर धेरैजनालाई बिरामी परिरहेका छन् होइन बढी गर्मी मानेको छु मैले यो अघि राति बितेको राति र रा अहिले आजको दिन अहिलेसम्मकै यहाँको चाहिँ गर्मी महसुस गरिरहेको छु यो सत्तरी त्यही त नुहाउँदाखेरि हालिरहेको छ तर नुहाइसकेपछि कपडा लगाइसकेपछि फेरि गर्मी आएको ना ना के यो गर्मीले चाहिँ साह्रै सताएको छ के गर्नु ठिकै छ जाडो महिना आयो भने पनि बढी जाडो हुन्छ है त्यही सम्झिनु पर्ला कि अब यो गरी जाडो महिनामा पनि झ्याउ हुन्छ भने सम्झिछु यो गर्मी पनि कम हुन्छ कि र टपिक्सतिरै लाग होइन यहाँले सुन्नु के गर्नु भयो एसएलसी रिजल्ट त आउट भने नै होइन के दुर्घटना भएका हामी कुराकानी सुन्यौँ एउटा असफल भए पछाडि होइन परीक्षामा चाहिँ अनुतीर्ण भएपछि एकजना विद्यार्थीले आत्महत्या गरेका छन् होइन चितवनमै र यो लगायत थुप्रै घटनाहरू हामी सुन्नमा पाइरहेका छौँ होइन यो असफलता हुने बित्तिकै के, के एउटा आत्महत्या अनि सुसाइड गरेर समस्याको समाधान होला अथवा नहोला मलाई लगायत सम्पूर्ण जनताहरूले मान्छेहरूले होइन के चाहन्छन् भने चाहन्छन् भन्दा पनि सुइसाइड गर्नु भनेको एकदम गलत हो गर्नु समस्या समाधान हुँदैन भन्ने कसरी हुँदैन सुसाइड गर्नु भनेको आफू सकिनु हो आफ्नो घर परिवारलाई समस्या पर्नु हो अनि लगायत साथीहरूलाई आफ्नो बजारमा यस्तो हुँदाखेरि मान्छेको मोरालमा असार परिरहेको हुन्छ मतलब अरू सबै आउँदा मान्छेहरूलाई आउँदा जस्तो पिँढीहरूलाई भनौँ न अब यसरी दिने अहिले सेन्ट्रल एक्जाम पढिरहेको मान्छेहरूलाई भोलि गएर त्यही उस्तो गरौँ यो मोडै अर्को त्यतातिर गइरहेको हुन्छ किन गरौँ भन्ने गरिरहेको हुन्छ भोलि त्यही विद्यार्थी टेनमा पढ्ने विद्यार्थी एसएल एक्जाम दिन्छ अनि फेल हुन्छ ओहो यसरी यस्तै भएर त मरिदो रहेछ त भन्ने उसले कल्पना गर्छ बढी कुरा खेलाउँछ यो गर्नु भनेको एकदमै राम्रो होइन जोस् राम्रो होइन के आग्रह गर्न चाहनुहुन्छ त्यस्तो एउटा असफलता हुने बित्तिकै त्यो सोचाइ ल्याउने खालका सम्पूर्ण जति पनि छन् होइन उहाँहरूलाई के भन्न चाहनुहुन्छ फाइनल्ली मैले म चाहिँ के चाहन्छु भनेदेखि अहिले अहिले जब केसएलसी लिएर अनुचीर्ण हुनुभएको छ उहाँहरूले सायद कम्पार्ड पाउनु भएको बाँकी अरूले अब कति विषय लगाउनु भएको छ उहाँहरूलाई ट्राई गर्नुहोला फेरि फेरि पनि किनकि आफूले गरेको कुरामा त आफूलाई नै आत्मनिर्भर नै हुन्छ किनकि म पास्ट हुन्छु भन्ने कुरा तपाईँले जहाँसम्म लेख्नुभएको छ भने त कसै कसैले मान्छेकोमा फरक परिरहेको हुन्छ लेखेअनुसार नम्बर आइरहेको हुँदैन तँ आइरहेको हुँदैन भन्न पनि सकिँदैन किनकि लेखेअनुसार अब नम्बर आउनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो आउँछ पनि भन्ने आशा पनि हो तर पनि अब त्यो कारण चाहिँ के हो मलाई पनि थाहा छैन कहिलेकाहीँ त्यस्तो हुनसक्छ सायद अनि त्यही भएर अब कोसिस गर्ने फेरि पनि दिनुपर्छ त्यस्तो गर्दैमा राम्रो हुँदैन भन्न चाहन्छु अघि लठिक सेनिलामा आफ्नो भ्यू राई चाहिँ राखिदिनु भयो होइन यसको लागि थ्याङ्क यू सो मच केसरी एउटा म्युजिक बज्ने छ सर्टकटमा डेडिकेसन राखिदिनु होला हजुर मेरो स्पेस साडी भन्नुपर्दाखेरि पवन जङ भण्डारी भरत राई मनोज भुजेल अनि भरतपुरको छन् दिपक विकास कार्की अनि अर्को मेरो साथीहरू हुनुहुन्छ दिपक आच्यारा धर्म पूर्ण सुदन राजेन्द्र जनक र मेरो निरु बहिनी हुनुहुन्छ चितनमा उहाँलाई सम्झिरहेको छु भन्न चाहन्छु यस्तै गरी हुनुहुन्छ उमा अंकिता, अन्जना मिना संजु, लगायत अनि सूर्य दाई, सम्झना दिदीलाई धेरै धेरै सम्झेको छु अथवा अर्पण यिनीहरूलाई नै सम्झिरहेको छु भन्न चाहन्छु है तीलमसी प्रोग्राममा आउनुभयो कुराकानी भयो फेरि हजुर फेर नमस्ते अघि okay, निलामा आउनुभएको दियो शक्तिखुरोबाट प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि आफ्नो चाहनुहुन्छ र आफ्नो भ्यू राख्न चाहनुहुन्छ भनी फोटाफट डाइल गरिहाल्नुहोस् सुना सुपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छोपना पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा टेलिफोन लाइन खुल्ला छ र सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द वर्किङ रेडियो स्टेसन अफ यु टाउन चोइस दिस इज रेडियो अर्पन वान अफ र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो गरेर प्रोग्राम जस्ट फ्रिन्छु है टुवेल्भ पिएमसम्मको बिचमा हामी रहने क्रममा तपाईँको भ्यू चाहिँ लिने गर्छौँ र आजको टपिक्समा रहेर कुराकानी गर्नको लागि तपाईँले कल गर्न सक्नुहुनेछ जिरो एन्ड जिरो 3333 थ्री थ्री थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ टेक्निकल पार्टबाट पुरै टेक्निकल सपोर्ट गरिरहनु भएको छ मिस्टर राजले र उनीहरूमा सम्झना अनि सूर्यको साथमा तपाईँ हुनुहुन्छ प्रोग्राम जस्ट इन्जोयलाई यति बेला अझै गराउनको लागि एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेआउट भइरहेको छ सो किब्लिसन प्रोग्राम जस्ट फर इन्जोय हामी यो म्युजिक पछाडि आउने नै छौँ प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै रहनुहोला चलूं अगाडी दुनिया चल बिछाड़ी तो मैं चलूं अगाड़ी सब खेल जानता हूं मैं हूँ बड़ा खिलाड़ी सुमड़ी में लेके जाऊं और सबको मैं सिखाऊ क्या चिंता चौड़ी तो मैं चलू अगाड़ी सब खेल जानता हूँ मैं हूँ बड़ा खिलाउी सुम में जाऊँ और सबको मैं सिखाऊ क्या चिता है, क्या चाल ढाल ढाल्पो पप नयाँ नयाँ साल है नया नया नयाँ है मिल जागो चौरी काली हो जाए गोरी मिल जाओ गोरी चोरी काली हो जाओ गौरी चुप गई से चोरी चोरी बांधू मैं दिल की डोरी सुमड़ी म लेके जाऊं, और इसको मैं सिखाऊं क्या रूब है पॉकेट में नोट है अरे आंखों में रूब है पॉकेट में नोट है नडखट मिजाज है रंगीला कोट है सूरत मासूम है नीयत में खोट है पैजा मा तंग है ढीला लंगोट है गरू इसको और क्या राखिसकेका छु प्रोग्राम थ्री थ्री टू एन जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री थ्रीमा तपाईँ कल गर्न सक्नुहुनेछ आफ्नो भ्यू राख्नुको लागि असफलताको बाटोमा आउने बित्तिकै सुसाइडको बाटो रोज्नु के उचित होला अथवा डहोला तपाईँको विचार के रहन्छ सो कल गर्नुहोस् फ्रिगाम जस्ट फर एन्जुएमा ट लाइनमा पनि विश्वको जुनसुकै कुनामा हेरेर पनि सुन्न सक्नुहुन्छ टेक्निकल सपोर्ट मिलेको छ राज्यबाट र हाम्रो सूर्यलाई चाहिँ आज निकै अल्छिलाइरहेछ हाई आइकेछ सूर्य के भयो तिमीलाई चाहिँ <laughs> छैन जो गर्मी महिना लागेपछि हुन्छ नि बाहिर फेर अलिक बढी हिँडुल भयो भने चाहिँ यो को सङ्क्रमण पनि अब बढ्दैछ अरे कि मैले चाहिँ हिजो होइन रिपोर्ट पनि बजाएको थिएँ नि त सुनेन अघि मैले नै सुने हो होइन <laughs> okay, जो अरूले नै सुने हो मैले नै सुने हो क्या सबैले सुन्नुभयो होला साथीहरूलाई चाहिँ पारे पारे र स्पेसियली यो गर्मी मौसममा चाहिँ साह्रै केयर गर्नुपर्दो रहेछ भन्ने कुरा मतलब परे पछाडि थाहा भयो होइन बड़ी झामा पनि हुँदैन छाता हालेर हिँड्नु पऱ्यो होइन त्यसै गरी पानीहरू खानलाई पनि अब अलिकति हेरेर सोचेर पनि खानुपर्छ त्यसै गरी आफ्नो व्यक्तिगत बानी व्यवहार पनि सुधार्नुपर्छ होइन त्यसै गरी बिरामीको हुन्छ नि बिरामीहरू कोही साथीहरू बिरामीहरू अथवा घर कोही बिरामी हुनुहुन्छ भने पनि उहाँसँग चाहिँ अलिकति राम्रोसँग हुन्छ नि रुमालहरू प्रयोग गर्दा पनि छुट्टै छुट्टै रुमालहरू प्रयोग गर्नुपर्छ हामी आज चाहिँ अर्कै टपिकमा कुराकानी गरिरहेका छौँ टपिक रहेको छ केही असफल जिन्दगीमा केही आफूले गर्न खोजेको कार्य अथवा आफ्नो काम चाहिँ असफल भयो भने त्यो आत्महत्या गर्ने जुन एउटा के भने विचार भने अथवा सोचाइ चाहिँ तपाईँलाई कस्तो लाग्छ यस्तो केही कुरामा आफू असफल भयो र त्यसमा चाहिँ आत्महत्याको बाटो रोज्नुलाई तपाईँ चाहिँ कुन रूपमा लिनुहुन्छ र यस्तो गर्नलाई तपाईँ के भन्नुहुन्छ यस्तो नगर्नुहोस् भनेर कसरी भन्नुहुन्छ कृपया यसमा चाहिँ आफ्नो मत राख्न सक्नुहुन्छ आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ डायल गर्नुहोस् शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस चाहिँ बिल्कुल तपाईँको लागि खुलै र स्पेसल्ली सम्झना होइन यो घटना चाहिँ कतिपय साथीहरूलाई थाहा नभएको पनि हुनसक्छ होइन र एसएलसीमा उत्तीर्ण भएपछि चितावान स्पेसल्ली यो चाहिँ रत्नगरकै हो स्काइ राइड र आवासीय उच्च माध्यमिक विद्यालयबाट होइन रत्ननगरबाट एसएलसी परीक्षा दिएका रत्ननगर कपर शुरी, शुरी साथ कपर पोखरीका सोह्र वर्षका अनिस अम्गाईले चाहिँ आत्महत्या गरेका हुन् होइन र यसो अघिसम्म नतिजा आउँथ्यो तर यसपालि चाहिँ तिनजना विद्यार्थी अनुतीर्ण भएछ होइन त्यस पछाडि चाहिँ करिब करिब यो चाहिँ शत प्रतिशत ल्याउँदै आएका र कसै त्यहाँबाट चाहिँ अब हुन्छ नि त्यति आफूले सोचे जस्तो नतिजा आउन नसके पछाडि आत्महत्या गरेका कुराकानी होइन र स्काइ राइटर आवासीय समा विद्यालयका एक विद्यार्थीले चाहिँ यस्तो बाटो अप्नाएका हुन् तपाईँ बाटो यस्तो अप्नाउनुलाई ठिक भन्नुहुन्छ अथवा बेठिक भन्नुहुन्छ भ्यू राख्नको लागि टेलिफोन लाइनमा कोही साथी आउनुहुन्छ मैले बोलाउँ अथवा सन्सानाले बोलाउने स्तूर्य मैले अब जसले बोलाउँदा पनि हुन्छ म यही बोलाउँछु हेलो नमस्कार को बोल्दै हुनुहुन्छ हामी पनि सन्सु आरामै छौँ कतिको घाम लागिरहेछ गर्मी भइरहेछ गर्मी चाहिँ कतिको भइरहेछ हल्का हो एकदमै गर्मी छ नि एन्जल चाहिँ हेरेर एकदमै गर्मी छ नि अब गर्मी भयो के गर्दै है गर्मी गर्मी भन्यो भने झन् गर्मी हुन्छ त्यो भएर ठिकै छ यतिको गर्मी अब पहिला पहिला नि भएको भन्ने सम्झ्यो भने चाहिँ अब के भन्ने हल्का गर्छ है त्यही त गर्मी भन्दै हम्काउन थाल्यो भने झन् गर्मी हुन थाल्छ अनि एन्जल चाहिँ के नयाँ नौलो खबर सुनाउनुहोस् खासै केही नयाँ नौलो केस होइन गर्मीले छाता उडेर फेरि छाताउनै अल्छी लाग्छ भने के गर्नु त्यही भएर सम्झना चाहिँ म कतै हिँड्ने बेलामा चाहिँ हिँड्दिँदैन होइन ऊ चाहिँ एउटा टाइममा हिँडेर हुन्छ म चाहिँ अर्को टाइममा हिँडेर हुन्छ त्यसले पनि के ला गर्नु लाग लाग लाग लाग लाग लाज लाग्ने कुरा चाहिँ होइन है अञ्चल फेरि सबसानाले यति भन्यो त्यही त मैले भने छाता समाएर आइमिन्स अल्छी लाग्छ भने यो लाज लाग्ने चाहिँ भनिन्न होला होइन अल्छी लाग्ने कुरा होइन गुराँला अनि अब आ तलाई नि बानी होला हुन्छ अब थापा समाजले नताउ ख्याल भाइन्छ नि आहा जी यसले ठीक छ अनि एन्जल खाना भइसक्यो अथवा भाको छैन याको अ भइसक्यो एकले खाइ दिएको मलाई नि समझ नदि जसै पानी भस्ला त आखीबित पकाइ लौ जिखाय आहा मन चाहिँ एन्जल जरो मेरो मान्छे उठिरहेछै चाचडे पका चाचडे खाए ढुक्क हुन्छ अनि हैन आनन्दै हुन्छ दुबै दुबै जना दुबै जनाले खान एन्जल जी अछि खान चाहिँ कतिखेर खानि नि भने पछाडि एन्जल एन्जल अनि सम्झना दुवैजना छुच्चो रहेछ भनेर छिटो बनाउने छिटो खाँदै अरू कसैले माख्री हाल्छ कि भनेर होइन स्तो दुई बजे तिन बजे जहिले होइन मलाई चाहिँ त्यो बाह्र बजे पछाडि चाहिँ भोक लाग्छ होइन एन्चुल त्यही भएर जहिले पनि बाह्र बजे पछाडि खायो भने कस एकदमकै होइन भोकै हराउँछ भने कि भोक अहिले चाहिँ लागिरहेको छैन होइन ट्याक्करेक्ट टाइम बाह्र बजे पछाडि यस्तो भोक लागिरहेको हुन्छ खायो होइन त्यो चाहिँ फिलिङ्स नै अर्कै हुन्छ क्या वा मैले क्या मिठो मिठो खाएँ होला भने जस्तो हुन्छ क्या होइन तर मैले फेरि सम्झनालाई पनि थाहा छ होइन खास पनि खान्छ तर कति बेला खान्छ भनेर फेरि सम्झनालाई सोधे पनि आउँछ है अञ्चल त्यस्तो ओ माइक त्यसो भए हामी टपिक लागिहालौँ है फटाफट ल छिटो छिटो भनिदिनुहोस् न विचार राखिदिनुहोस् होइन एकदमै नराम्रो होइन आफ्नो लाइफसँग कहिले पनि हार्नु हुँदैन होइन जहिले पनि सङ्घर्ष गर्न सक्छु सक म भनेर सङ्घर्षको बाटो चाहिँ अप्नाउनु पर्छ होइन निकै मिठो जवाब भन्नु अथवा आफ्नो विचार चाहिँ राख्दै हुनु त्यो पक्कै पनि लाइफदेखि चाहिँ हार्नु हुँदैन होइन जिन्दगी नै सङ्घर्ष हो भने हामीले जीवनमा चाहिँ प्रत्येक खालको सङ्घर्षहरू स्टेप स्टेपमा चाहिँ हामीले सङ्घर्ष गर्नै परिरहेको हुन्छ र त्यस्तो कुनै पनि अब समस्याहरू आयो भन्दैमा सुसाइडको माध्यम अथवा आत्महत्या गर्ने त्यो चाहिँ रोज्नु हुँदैन त्यो बाटो बिल्कुलै गलत हो भन्न चाहन्छु र एनजेजीले पनि त्यही भन्दै हुनुहुन्थ्यो ऐश्वर्य यहाँ yes, सबैसली र एउटा जिन्दगीदेखि हार खायो भन्दैमा त्यो बाटो अप्नाउनु चाहिँ एकदम गलत काम हो किनभने सधैँभयो एउटा सङ्घर्ष गर्छु भनेर लागिरह्यो भनेपछि सङ्घर्षको बाटो अप्नाउँदै गयो भने त्यो मान्छे जहिले पनि सफल हुन्छ छोटो दिनमै सफल नहोला तर केही दिन पछाडि चाहिँ अवश्य सफल हुन्छ वेल प्रोग्राम जस्ट विन्जोयमा हामी छौँ र तपाईँ आफ्नै पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ त्यो बेला अर्को एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेट भइसकेको छ सा। म्युजिक सँगै छर्ट ब्रेकमा जान्छौँ ब्रेक पछाडि प्रोग्राम जस्ट विन्जयमा आउँदै गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य दिल ये बताना खाली हाथ आए थे हम खाली हाथ जाएंगे बस प्यार के प्यारो मिठे बोल मिलाएंगे तो हस क्योंकि दुनिया हसान है हसाना मेरे दिल मेरो दल दुगा बना कहा सुन का गहना उही होनी हमने बीस वर्ष पुरानो पर्सा बजार को विश्वासादी ज्यासल को मंगल सूत्र बाला औबी चित बीस वर्ष पुरानो विश्वासिलो अने का घर गहना खरीद बिक्री एवं पुरानो गहना संग निशुल्क मर्मत गरिने खाँचो र गाह्रो परेमा सुन धितो राखेर सापटी लैजान सकिने सम्पर्क अनि सुनचादी ज्यासल खैरहनी चार पैसा बजार फोन शून्य छपन्न पाँच कुमार विश्वकर्मा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 संपर्क बागलुंगन सुनचांदी पसल रत्नगर दुई हाई स्कूल रोड फोन पास सुना अंठना पास पचास अंठना से प्रोप्राइटर शून्य छपन्न पांच साठी शून्यूम समीचर मा सस्तो फर्निचर दङ्गभाजुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है दाजुभाइ सम्झनु सही काँडी चोपको सस्तो फर्निचरलाई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 यतातिर छोडी छोडी नजानु है उता भर्खरको फेसनको पाइन्छ लुगा जुत्ता मनकामा मनकामाना मन फेन्सी एक हजारमा हाई स्कुल टाढीको बजारमा मनकामाना फेन्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 उनका मन मना फैंसी एक हजार हाई स्कूल रोटा को बलना उनकाम फैंसी एक हजार हाई स्कूल रोटा को बलना श्री कम्मरखोला कालिका जल उपभोक्ता संस्था जुटपानी चितौवनको सूचना यस श्री कम्मरखोला कालिका जल उपभोक्ता संस्थाको अठारौं वार्षिक साधारण सभा तथा अधिवेशन यही दुई साल असार चार गते बिहान दस बजे हुने भएकाले सम्पूर्णमा पत्र तथा मौखिक जानकारी गराइसकिएको र कारणवश खबर नपाउनु हुने सम्पूर्ण किसान उपभोक्तालाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ अध्यक्ष एवं कम्मरखोला कालिका जल उपभोक्ता संस्था जुटपानी चितवन सहर बजार जहाँ तही एक्सप्रेस मेरो पनि डिजिटल काम छ कहाँ छ यो एक्सप्रेस हाम्रै खरिन चार पर्सा बजारको चौबिस चो कोटी चोक नेपाल बैङ्क अगाडि छ नि एक्सप्रेस हो डिजिटल प्रविधि पांच मिनट में प्रिंट कर सुविधा लोड सेडिंग बेला में संपूर्ण काम करो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चौबीस को टीचोक एवरेस्ट बैंक राजेन्द्र लकांद्री लकांद्री मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सड़चालीस अंठानब्बे चार तिरपन्न सत्ताईस छह सतासी एक्सप्रेस त आयुर्वेदिक हजुर विगत एक दशकदेखि सेवा दिँदै आइरहेको आयुर्वेदिक उपचार केन्द्र यनएस फर्मा पुराना रोगहरू ग्यास्ट्रिक गानोगोला पायल्स महिलाहरूको पाठेघर सम्बन्धी समस्या महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तानपन जन्डिस पत्थरी हातखुट्टा बोल्ने झमछमाउने छाला तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरू साथै एलर्जी रोगाखोकी टनसिल न्युमोनिया टाइफाइड ज्वरो जस्ता रोगहरूको वरिष्ठ डाक्टरहरूद्वारा निशुल्क उपचार भइरहेको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 पाइ रोखियो कंपनी को धारो सात वर्ष को गारेटी पांडा मोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी रहेको जानकारी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 एक वर्ष प्लस टू र एसएलसी भर्ना खुल्यो तर कहाँ अपराइट ओपन स्कुलताहरू कक्षा सात आठ नौ र दस फेल पाँच विषय पढे पुग्ने आफूलाई मनपर्ने विषय छाने पढ्न पाइने पढ्न पास गर्न सजिलो तथा राम्रो प्रतिशत ल्याउन सकिने गृहिणी महिला तथा लामो समय पढाइ छाडेका विद्यार्थीहरूले सजिलै पढ्न सकिने सम्पर्क शून्य छ पन्चानब्बे छ सय चौवन्न मोबाइल अन्ठानब्बे चार सन्ताउन्न शून्य सत्तरी चौरानब्बे बकुल्लहरेस्ट मोडल कलेज जाने बाटो कर्मचारी पेट्रोल पम्प सँगै निपोनको भवनमा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 के सूर्य र साथीहरूको साथ मिलिरहेको छ प्रोग्राम जस फर इन्जोयमा हामी छौँ र आजको दिनमा टपिक्समा रहेर कुराकानी गरिरहेका छौँ र आफ्नो टपिक्समा चाहनुहुन्छ भने तपाईँले कल गर्न सक्नुहुनेछ जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जिरो कल गर्न सक्नुहुनेछ ओकेर प्रोग्राम जस विन्जीको यो बसाइमा धेरै टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिठो राजको र अनियरमा हामी दुईजना छौँ सँगै साथीहरूसँग कुराकानी गरिरहेका छौँ र अब पनि कुराकानी गर्न सक्दैनौँ प्रोग्रामबाट साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ सो पार्टिसिपेन्ट जनाउनु हुने साथीहरू निलम अनि एन्जल लाइफ थ्याङ्क यू सो मच भन्न चाहन्छौँ बताउ एन्ड प्रोग्राम सुन्नुभयो लाइभ ट्युन अन गरेर होस् या एन्टो अनलाइनमा जुन कुनै थ्रुबाट सुनेर छाइदिनु भयो तपाईँलाई फर्टी टू थ्याङ्क्स भन्न चाहन्छौँ र यदि कि जसम्म ग्रेट टेक्निकल सपोर्ट मिल्यो टेक्निकल सपोर्टको लागि राजलाई थ्याङ्क्यु सो राज भन्न चाहन्छौ र प्रोग्राम चिकनी कमर गया म चिकनी कमर बे म रा फल गया स्ट्री यजा ति गया चिकमर बतेरी मेरा फिसल गया जादू तेरा मुझ पे चल गया जादू ये चल गया मेरा दिल पिसल गया वाँ वाँ वाँ वाँ। ओ तू पहले से कितना उफो, यो मेरो दात छिद्रा परेर नराम्रो पड़े सा नमी मेरे भाई को दार आयो अब के मेरो छोरा छोरीको को दात नमी लेकर वोट नजोड़ी च्यापू बाहर निस्कने दाँत खप्ट समस्या धिक पारे कहाँ गए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 का ओम अस्पताल प्राली दुई प्रत्येक महीना को दोसरोनिवार दिवसों एक बजे छाउनी अस्पताल काठमंडू का वरिष्ठ छाला तथा युद्रोक विशेषज्ञ डाक्टर सुनील साक्य द्वारा स्वास्थ्य जांच भैर सहर्स जानकारी टाइम चेक को प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्राली